नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह चार बजेको अर्पण खबरमा तपाईलाई स्वागत छ म अनिता अर्याल सुर्खेतको छिन्चु छ पाँडुलेमा माइक्रो बस दुर्घटना हुँदा एक बालिका सहित चारजनाको मृत्यु भएको छ भने अन्य बिसजना घाइते भएका छन् सुर्खेतको बाटेचौरबाट वीरेन्द्रनगरका लागि छुटेको बा ख एकसठी एक नम्बरको बस सडकबाट डेढ मिटर तल खसेको प्रहरीले जनाएको छ प्रहरीका अनुसार दशरथपुर दुईका चार वर्षे अरिता केसी दशरथपुर पाँच कि चालिस वर्षे कमलाख्डका मेनकुना सातका तिस वर्षे दीपक केसी र खानीकोलाएका दुर्गा विकको मृत्यु भएको छ दुर्घटनामा गम्भीर घाइते भएका केहीलाई नेपालगञ्जरी अन्न को, को सुर्खेत में उपचार भर व्यवस्थापिका संसदको बैठक आजका लागि बोलाइएको छ अब आज साजा पाँच बजे बस्ने आजको बैठकले सरकारका तर्फबाट राष्ट्रपतिले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम र बजेट वक्तव्यका लागि मिति घोषणा गर्ने आन्तरिक तयारी भएको छ प्रधानमन्त्री सुशील कोइरालाई उपचारका लागि अमेरिकामा रहनुभएकाले उहाँ आउने समय तय भएपछि नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्ने तयारी भएको थियो तर प्रधानमन्त्री कहिले आउने भन्ने अहिलेसम्म टुङ्गो नलागेका कारण आजको बैठकले नीति तथा कार्यक्रमको मिति र बजेट पेस गर्ने दिन तय गर्ने स्रोतले जनाएको छ प्रधानमन्त्री एक दुई दिनमा आउने निश्चित भए सोही अनुरूप मिति घोषणा गर्ने पनि बुझिएको छ शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडले अदालतको अवहेलना सम्बन्धमा व्यवस्था गर्न ल्याउन लागि विधेयकको विरोध गरेको छ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 माथि निष्कर्षमा पुग्न र त्यसो गर्दा विचार अभि स्वतन्त्रतालाई कुण्ठित नगर्ने प्रत्याभूति हुनुपर्ने पनि माग गरिएको छ दुर्लभ एक सिंहे गैंडाको खाकसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ प्रहरीले विशेष चुराकीका आधारमा हेटौडाको मानस चोकवा मानस चोकमा रहेको न्यु लोकप्रिय होटलबाट दुर्लभ गयनाको खाकसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो गैनाको खागसहित बाह्र रतनपुर गाविसका तिस वर्षे इन्द्रबहादुर लामा मकवानपुर बसामाढीका 21 वर्षे राजिन लामा भैँसे गाविसका सत्र वर्षे सीताराम लामा र धादिङ किराङचोक गाविस आठका सत्ताइस वर्षे किशोर बखरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यले मकवानपुरका प्रहरी उपरीक्षक गणेश एडले जानकारी दिनुभएको छ होटलमा बसेर खाको कारोबार गरिरहेकी अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ उनीहरूलाई आज नै जिल्ला वनकारले मकवानपुरमा बुझाइएको छ इराकमा सुन्नी विद्रोहीले देशको मुख्य तेल प्रशोधन केन्द्र पूर्ण रूपमा नियन्त्रणमा लिएको दावी गरेका छन् राजधानीका उत्तरी क्षेत्र बाइजीमा रहेको तेल प्रशोधन केन्द्र सुन्नी विद्रोही समूहले दस दिनदेखि नियन्त्रणमा लिने प्रयास गरे पनि सरकारी सेनाको आक्रमणका कारण पटक पटक पछि सरेको थियो यो केन्द्र इराकको एक तिहाई प्रशोधित इन्धन आपूर्तिको स्रोत हो विद्रोही समूह आइसिसका प्रवक्ताले सलाउद्दिन प्रान्तमा रहेको बाइजी तेल प्रशोधन केन्द्र पूर्ण रूपमा आफूहरूले कब्जामा लिएको र यसको सञ्चालनको जिम्मा स्थानीय संयन्त्रलाई दिइने बताएका छन् उनले अब आफूहरू तर्फ बगदातर्फ अगाडि बढ्ने पनि दावी गरेका छन् र विश्वकप फुटबल में आज राति समूह डी री को समूह चरण को अंतिम खेल हो राी पौने दस बजे एवटे समय में होने खेल में समूह डी का इटली रुक्वे तथा कोस्टारिका इंग्लैंड भिन्ने भाग कोस्टारिका प्रीक्वाटर में प्रवेश कर सक्र लगातार दुई खेल गुमा इंग्लैंड प्रतियोगिता बाहरी सके, को को सके आज को खेल इटली रुक्बे एक टीम अंतिम सोह में प्रवेश करने अंक तथा इटली रे को सामान तीन तीन अंक रह अंतिम सोह में प्रवेश करने टीम को टुंगू लगने इटली रुर्गवे बीच को खेल केही रोमाञ्चक निशा गरिएको छ कोष्टारिका इङ्ग्ल्यान्डलाई पराजित गर्दै समूहवीरता बन्ने दाउमा रहँदा इङ्ल्यान्ड शान्तो हात पारेर घर फर्कने योजनामा रहेको छ यस्तै गरी आज राति पाउने दुई बजेपछि एकै समयमा समूह सिका ग्रिस र आइभेरीकोस्ट तथा जापान र कोलम्बिया फिर्ने भएका छन् आजको खेलमा आइभेरीकोस्टले ग्रिसलाई पराजित गर्न सके प्रिक्वार्टरमा स्थान सुरक्षित गर्नेछ भने हारेको खण्डमा जापानले कोलम्बियालाई पराजित गर्नुपर्नेछ यदि आइभेरीकोस्ट हार्दा जापानले कोलम्बियालाई पराजित गरे जापान प्रिक्वार्टरमा प्रवेश गर्नेछ इसका साथराह चार बजे को अर्पण खबर सको अनीता अर्यल विदा भाई नमस्कार